जानकारी लागि कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला पाँच मेगामा इन्टरनेट अनलाइन गरेर सो बिहानिको सुरुवात गरौँ आजको तिथिमितिबाट आज मिति विक्रम सम्बद्ध दुई हजार सत्तरी साल साउन महिनाको पाँच गते शनिबार तदनुसार 2013 जुलाई 20 तारिक आषाढ शुक्ल पक्ष द्वादशी तिथि बिहान 7 बजेर 25 मिनट उपरांत त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र दिउँसो बाह्र बजेर छब्बिस मिनट उपरान्त मूल नक्षत्र ब्रह्मयोग दिउँसो बाह्र बजेर एकतिस मिनट उपरान्त ऐन्द्रिय योग कौलभकरण आनन्दादि योगमा मुसल योग, योग र चन्द्रमा वृष्टको राशिमा दिउँसो बाह्र बजेर 26 मिनट उपरान्त धनु रासिमा र बेला बिहान 6 बजेर एकाउन्न मिनटसम्म यो त भयो आजको तिथिमिति र भने कार्यक्रममा पालो भएको छ तपाईको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ तपाईँको लागि आजको समय आजको दिन त्यति भरपर्दो देखिँदैन केही नयाँ काम गरिहाल्ने वातावरण बन्न अलिक कठिन नै रहेको छ आज र सोचेको विपरीत काम हुनाले मन खिन्न हुनेछ धैर्य गर्नुहोला वृष राशि हुने तपाईँको आज विशेष गरी पढाइ लेखाइबाट राम्रो प्रगति हुने खालको दिन रहेको छ यात्रा एवं जागिरबाट पनि एकदमै फाइदा हुनेछ तपाईँलाई आज र उन्नति गर्ने खालको समय पनि रहेको छ मिथुन राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ गरेको कामबाट तपाईँलाई सफलता हात लाग्न आज कठिन नै देखिन्छ र सोचे विपरीत काम हुनाले मन तपाईँको पनि खिन्न हुनसक्छ समयमित रहनुहोला कर्कट राशि कर्कट राशि हुने तपाईँको यतिखेर भोलिको कुरा टुङ्गो लाग्ने खालको समय रहेको देखिँदैन पढाइ लेखाइको क्षेत्रमा भने प्रगति हुने खालको दिन रहेको छ र तपाईँले केही निर्णय गर्दाखेरि आज विशेष विचार पुऱ्याउनुहोला सिंह राशि हुने तपाईँलाई आज सबैबाट सन्तोषको वातावरण मिल्ने देखिन्छ तपाईँको तपाईँले गर्नुभएको काम आज पुरस्कार प्राप्त कन्या कन्या हुने आज पैतृक सम्पतिको के सही उपयोग गर्ने खालको समय रहेको छ त्यसै गरी तपाईँलाई घर परिवारबाट आज निकै नै सहयोग मिल्ने देखिन्छ तुला राशि हुने तपाईको आज शरीरमा केही समस्या देखिन सक्छन् काममा अवरोध नआउला भन्न सकिन्न आज र मानसिक चञ्चलता आउनेछ यात्राको लागि भने राम्रो योग रहेको छ वृष्टिको राशि हुने तपाईलाई आज विशेष गरी तपाईको आर्थिक कार्यमा सुधार आउने देखिन्छ गरिराखेको कामबाट तपाईँलाई राम्रो फाइदा हुनेछ आज र भोजपतीमा सहभागी हुनुपर्ने खालको दिन पनि रहेको छ धनुशि हुने तपाईँको आज पद बढ्ने खालको समय रहेको देखिन्छ विरोधीहरू पनि तपाईँको सेवा गर्न पछि छैनन् आज र आफन्तजनबाट पनि तपाईँलाई मकर राशि हुने तपाईँको आजको दिन त्यति उचित रहेको देखिँदैन अरूको गफले गर्दा तपाईँले गर्नुपर्ने काम गर्न पाउनु हुने छैन आज विचार गरेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ कुम्भ राशी हुने तपाईँलाई आज शिक्षा क्षेत्रबाट केही प्रगति गर्न खाल गर्न सक्ने खालको दिन रहेको छ त्यस्तै गरी खेलकुद तथा अन्य प्रतियोगितामा सहभागी हुनुपर्नेछ तपाईँ आज र अन्तमा मेन राशि रा हुने तपाईँको भाग्य अलि बलियो रहने खालको योग रहेको छ आज पढाइ लेखाइतिर एकदमै मन जानेछ र मान्यजनहरूबाट पनि तपाईँले आज राम्रो सुझाव पाउनुहुनेछ यो त भयो आजको राशिफल राशिफलले जे जस्तो भन्यो भने तपाईँले सधैँ असल कर्म गर्नुहोस् सधैँ असल विचार राख्नुहोस् सकारात्मक सोच बनाएर सधैँ अगाडि बढ्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् सुखद रहनेछन्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 यति बेला बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सँगसँगै हुनुहुन्छ र शुभ बिहानी लगतै करिब आठ बजेसम्म तपाईँले साझा नेपाल सुन्न सक्नुहुनेछ सिआइएनबाट र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगतै करिब नौ बजेसम्म तपाईँले नेपाल चौतारी सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपालबारी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब दस बजेसम्म तपाईँले लोकटप टिन्ट सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले सहकर्मी सागरको साथमा एक्सन कड सुन्न सक्नुहुनेछ र एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र मध्याह बाह्र बजेको पालो हो नेपालबारी समाचारको बाह्र बजेको नेपाल वाणी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ र एक बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले आसिया होम डेकोरले प्रायोजन गरेको कार्यक्रम पप ग्यालेरी सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि सहकर्मी राजन आउनुहुनेछ दुई बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु र तिन बजीको जेसम्म तपाईँले धनियाँ सुन्न सक्नुहुनेछ र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगतै करिब पाँच बजेसम्म तपाईँले सहकर्मी दिपेन्द्रको साथमा लोक आँगन सुन्न सक्नुहुनेछ पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगतै पाँच तिसदेखि छ बजेसम्म तपाईँले कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपाली समाचारको र नेपालबाडी समाचार लगत्तै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजे तपाईँले दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ सुन्न सक्नुहुनेछ सात्तिसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्नुहुनेछ सा। र आठ बजेको पालो हो नेपालबाडी समाचारको र नेपालबाडी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र 10 बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म खुलदुली डट सुन्न सक्नुहुनेछ तपाईँलाई थाहा नै छ हामी एघार बजेदेखि भोलि बिहान बजे बजेसम्म विश्राम लिन्छौँ र भोलि बिहान 4 बजे, बजे पुनः धार्मिक कार्यक्रम प्रवचनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजे सिआइएनको साझा खबर छ तिसदेखि सात बजेसम्म बाढी बहस सात बजे अर्पण स्थानीय समाचार र त्यस लगत्तै शुभ अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ यो त भयो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू आज प्रसारण हुने कार्यक्रमका झलकहरू रब भने कार्यक्रममा पालो भएको छ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने आज हजुर जसको जन्मदिन परेको छ आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना कुनै नयाँ काम गर्दै हुनुहुन्छ यदि भने बधाई तथा शुभकामना र कतै जाँदै हुनुहुन्छ कुनै ठाउँको यात्रा तय गर्नु भएको छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार थुप्रो आज जन्मदिन परेको छ रत्नगर छ मोहना बस्नुहुने विकास को र विकास विकासलाई आज परेको जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा खेमप्रसाद पौडेल मम्मी हुनुहुन्छ अप्सरा पौडेल त्यस्तै गरी दाई विनोद पौडेल ठुलो बुवा हुनुहुन्छ टङ्कनाथ पौडेल ठुलो मम्मी लिला पौडेल त्यस्तै गरी दाई हुनुहुन्छ दिपक पौडेल भाउजू सीता पौडेल छोरी सदिक्षा त्यस्तै गरी माइलो बुवा हुनुहुन्छ वासुदेव पौडेल माइलो मम्मी गङ्गा पौडेल दाइहरू पोषक पौडेल विश्वास पौडेल त्यस्तै गरी फुपू हुनुहुन्छ पम्फा आचार्य दिदी दिपा अधिकारी भिनाजु बासु अधिकारी भान्जी दिया त्यस्तै गरी मामा घरबाट हजुरबुवा हजुरआमा मामा माइजूहरू ठुलीआमा सानिमाहरू सम्पूर्णले धेरै धेरै शुभकामना दिनुभएको छ त्यस्तै गरी बकुलहरूबाट हुनुहुन्छ बाबा नारायण पोखरेल मम्मी तारा पोखरेल त्यस्तै गरी भाइ हुनुहुन्छ प्रमोद पोखेल बहिनी प्रतिमाले पनि आज जन्मदिन पर्नुहुने विकासलाई धेरै धेरै शुभकामना व्यक्त गर्नुभएको छ र त्यस्तै गरी दाई रुजन केसी र भाउजू सुनिता केसीले पनि आज विकासलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्नुभएको छ विकासलाई आजभरिको जन्मदिनको अवसरमा मेरो व्यक्तिगत तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना यिनै विविध जानकारी सँगसँगै आजको कार्यक्रमको हामी लगभग अन्त अन्तमा आइसकेका छौँ यतिनजेलसम्म तपाईँले शुभ बिहानीको यो श्रृङ्खला सुनेर दे साथ दिनुभयो मसँगै राइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर विश्वको जुनसुकै कुनाबाट साथ दिनुभयो तपाईँलाई पनि दे धन्यवाद दिन्छु र यतिनजेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै शुभ बिहानीको आजको यो श्रृङ्खला नमस्कार यहाँको दिन शुभ रहोस्